हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय चार त पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो गरेर विश्वको जुनसुकै कुनामा रहेर रह रह पनि कार्यक्रम अर्पण शुभ व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण शुभ आजको व्यवसायमा प्राविधिक मित्र विष्णुजी समय तपाईँकै लोकभाकाको सहयात्री म दिवस मगर पनि उपस्थित भइसकेको कार्यक्रम अर्पण शुभसाजको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौं बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात बजीसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच पनि कार्यक्रममा आउन मन लागेको छ आफ्ना आफन्तजन घर पेहाल सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना अनि सन्देश राख्न मन लागेको छ भन्ने दुईवटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौं शून्य छपन्न र शून्य छपन्न पाँच त्रिसठ मित्र हुनुहुन्छ कार्यक्रमको शुरूआतमा उहाँलाई म स्वागत गर्छु हेलो हजुर नमस्कार हजुर भण्डारा ऋषि ऋषिजी आजको दिन हामी पनि एकदमै छ कसरी बिताउनु अनि भण्डारातिरको नयाँ नयाँ खबर के कस्तो छ ऋषिजी भनि खान भयो सम्झनाउँदै गर्नु होला भण्डारबाट ऋषि अधिकारी आउनु भएको थियो अनि आफ्नो आफन्त इष्टमितलाई सम्झना स्मृतिजीले आजको दिन के कसरी हुन्छ स्मृति सम्झ नानी सन्द राख्न चान्छ अनिक्यमृ तामाङ हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ मकनपुरबाट त्यो के गर्नुहुन्छ तपाईँ खानपिन भयो कि नानी एकैछिन पछाडि मिठो तरिकाले खानु होला है हुन्छ विष्णी कार्यक्रममा आउनु भएको छ अनि सम्झना सम्झिनु चाहनुहुन्छ धन्यवादाल हुन्छ विशालजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला अहिले छुट्टी छौँ नमस्कार हैस्कार मगनपुरबाट विशाल लामा आउनुभएको थियो आफ्ना आफन्त निष्ठ मित्रलाई रा। सम्झना अनि सन्देश राखेर बिदा भइसक्नु भएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र तेत्तिसको दुईवटा पार्टी तपाईँको लागि खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला अब नै एउटा मिठो लोकदोरी भएका सुन्छौँ त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ मानी नवे की छोरी सानी है अखा हमारे रह लौरेको छोरो सानेले आँखा मारेर गइहाल्यो एक दिन चोरेर गइहाल्यो निकै नै रमाइलो फिज भएका थियो कार्यक्रममा राखेका छौँ हामीले विशेष गरी त हाम्रो समाजमा तिजले पनि छोएको छ तिज रोग गरी भाकालाई पस्केर तपाईँलाई थोरै भए पनि आनन्द दिलाउने कोसिस गरिराखेका छौँ जब दिनभर काममा व्यस्त रहनुहुनेछ त्यो दिनभरको व्यस्तताको थाकानलाई थोरै भए पनि परेराख्ने कोसिस गरिराखेका छौँ मिठा मिठा तिज भाकाहरू बजाएर कोही मित्र नुङ्सा टेलिफोन सम्पर्कमा विष्णुजीले भएको छ हेलो नमस्ते सरोजी अनि के छ तपाईँको नयाँ नौलो खबर हाम्रो पनि छ ठीक खाना खाना अनि के कार्यक्रमेश हजुर विष्णु राईलाई मेरो आफ्नो मान्छेलाई मेरो सानो छोराको लागि अनि अर्थन एफएम होलीउन्इटको लागि मलाई जिन्दचिने सम्पूर्ण कलाली हुन्छ सरुजी कार्यक्रममा अनुभव आउदी गर्न होला अहिले छुटिन्छु नमस्कारे नमस्ते पद्मपुर बाजे स्वर अधिकारी हुनुहुन्थ्यो फेरि पनि कोही मित्र हुनुहुन्छ त्यनि फोन सम्पर्कमा हेलो हजुर नमस्ते दादा नमस्ते हजुर कामाटीको भले हुनुहुन्छ हजुर म गोरख साथ गुठीरबाट अशोक लामा गोरख साथ गुठीरबाट अशोक लामा हजुर अशोक जी गोरख तिरेको नयाँ नयाँ खबर के कस्तो छ एमलाई अनि मेरो घरको अनि मलेसियामा प्रम अङ्कल अनि नारायण सिंह इमान सिंह अनि मेरो बहिनीहरू पार्वती मनिषा भौतिक अनि मेरो भाइ आकाश अविनाश अनि साथीहरू तिलक प्रवीण अशोक प्रजल अनि प्रेम अनि रोहित रूपचन्दमार अनि दिदीहरू हुनुहुन्छ दिदीहरू अनि मलाई अशोक राम भन्ने चिनी नातिनी सम्पूर्णलाईमस्ते कोराघाटको शुक्लामा हुनुहुन्थ्यो फेरि पनि एकै मित्र आउनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो अज्जी नमस्ते दादा नमस्ते अज्जी रिकामाटी को बोल्दै हुनुहुन्छ अज्जी म कोराघाटमा सोमितमान कोराघाटको सोमितमान अज्जी सोमित जी के गर्नुहुन्छ तपाई ऐतिकै बसे छ बसि बसौ मात्र पढ्न हुन्न नाइ पढ्न हुन्न नाइ अज्जी अनि खाना खानु भयो नै भएको छैन समी भनेको चुन्ने नचुने सम्पूर्णको लागि होलामस्कार खोरा समय तामाङ आउनुभएको थियो आफ्ना आफन्त निष्ठ मित्रलाई सम्झना अनि सन्देश राखेर रा। विदा भइसक्नु भएको छ अब कार्यक्रममा एउटा मिठो लोकदरी भाका सुन्छौँ त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छ ये बाला ये ओ, थाट जी ओ, रक्षी ये माता चोर हटाएकुरता हेरा कार्यक्रममा यो मिठो लगदोरी भाका राख्यो र विशेष गरी हाम्रो समाजमा तिजले पनि छोएको छ तिजका लकदोरी भाकालाई हामीले पस्किराखेका छौँ कार्यक्रममा हामीले बजाउने लकदोरी भाका मार्फत तपाईँ आफन्तजन घर प्रया सम्पूर्ण प्रयोजन मित्रलाई सम्झना अनि सन्देश राख्न मन लागेको छ भने दुईटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौं सुनै र सुनै कार्यक्रममा कोही मित्र हुनुहुन्छ भनेर विष्णुले कार्यक्रममा स्वागत गर्छु हजुर नमस्कार भन्दै थियो भनेर विष्णुजीको इचारा फेरि हजुर म यता काठमाडौँबाट तपाईँ अहिले यो पाटनबाट काठमाडौँबाट चाहिँ के भन्नुभयो हजुर म राजन मुक्तान राजन मुक्ता राजन चाहिँ धेरै दिनपछि आएको जस्तो लाग्यो नि त मलाई खै अब त्यही हो दादा अब काममा पनि व्यस्त हुनु पऱ्यो नि होइन हजुर अब यसो अब हुन चाहिँ एक दुई महिना भइसक्यो दादा यस्तो नानमुनितिर यसो घुम्न लागि आएको होइन हजुर यतातिर खासै अब अब यो आर्फन यसरी नै सुनिँदैन त खास मेरो घर चाहिँ मकानपुर हो हजुर हजुर ऊ त मकानपुरमा चाहिँ अब राम्रै यसरी सुनिन्छ यता अब हजुर अब यो प्रोग्रामलाई चाहिँ अब बिर्सन सकेन होइन ट्राई गर्छु अब त्यति फोन पनि लाग्दैन हजुर अनि राजनजी अनलाइनबाट सुनिराख्नु भएको छ हजुर अनलाइनबाट सुन्नुहुन्छ निकै नै खुसी लाग्छ तपाईँहरूले यसरी माया गरिदिँदा अनि के कसरी बितिरहेको छ राजनजी तपाईँको हजुर अब राम्रै बिज भन्नु पऱ्यो दादा अब त्यस्तै हो पानी परेको छ बर्खा टाइम छ अनि यसो गाउँ छोडेर जाँदा कतिको गाउँको यादहरू आइरहेको छ त राजुजी अब गाउँको याद एकदमै आइरहेको छ दादा अब खोइ गाउँतिर अब अब फोनमै लागेको छैन घर परिवारतिर यसो अब आफूले त्यो अब चिन्ता त छ दादा होइन अब यदि अब फोन नलागे त पनि यदि मेरो घर परिवारले अब यो अर्को फिल्म सुनेर सोचिरहनु भएको छ भने अब यो रेडियो मार्फत अब चिन्ता गर्नु पर्दैन डन्टु भइ रे भन्न चाहन्छु होइन हजुर अनि अनि दादा यसमा अहिले गीत खान के अरे रोज्न पाइन्छ रोज्नु त पाइन्न राजनजी कार्यक्रम रोजाइमा लोक भाकाको बसाइमा चाहिँ हामीले गीतहरू रोज्न दिन्छौँ तर पनि अर्पण शुभ साँझमा चाहिँ हामीले बजाउँछौँ मिठा मिठा लोक गरी भाकाहरू हजुर अनि गीत यो रोज्ने प्रोग्राम चाहिँ कतिखेर हुन्छ नि दादा बिहिबार र मङ्गलबार अपराह्न चार बजीको अर्पण खबर पछि आउने गर्छ रेडियो अर्पणमै राजनजी हुन्छ हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइपुगेका छौँ सम्झना अनि सन्देश कस कसको लागि राख्न चाहनुहुन्छ हजुर दादा अब यो बस्ने गीत अब मलाई राजन भनेर दिनुहुने सम्पूर्ण र सर्वन्द हाजनलाई धन्यवाद अनि यो अर्पण होली नेट सुन् सुनेर अब सम्पूर्ण अब लाखौँ पेजन मित्रहरू त्यसै गरी एसपी लामा कोरकमा हुनुहुन्छ उहाँले खै मिस कलै गर्नु अब के हो होइन अब जे भयो नि ठिकै छ अब भयो नि सम्पूर्णभन्दा सम्पूर्ण मलाई राजन लाम भनेर चिन्नुहुने र मकनपुरको सम्पूर्ण साथीहरू र काठमाडौँ पाठ्य राजन मोक्तान हुनुहुन्थ्यो मकनपुरको साथी आफ्ना आफन्तजन घर पेह्र लागेर तपाईँका सम्पूर्ण प्रयोग मित्रहरूलाई सन्चै छ भनेर एउटा छोडेर गइसक्नु भएको छ तपाईँ पनि यस्तै गरी एउटा शून्य पाँच सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुइटा बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर पिर लगाएर तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना अनि सन्देश राख्न सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्ते नमस्कार हजुर मकेष हजुर के गर्दै मकनपुरतिरको नयाँ नौलो खबर के कस्तो छ नि है हजुर हुन्छ कार्यक्रममा आउनु भएको छ हामी अन्त्यन्त आइपुगेका छौँ सम्झना जी मकनपुर नि आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना हजुर कहाँबाट बोल्दै हुनुहुन्छ अनि खाना खानु भयो कि नै बा चैना ददा हजुरको हाम्रो भएको छैन जमेली जी कार्यक्रम सक्केला गति हुन्छ हुन्छ जमेली जी कार्यक्रममा आउनु भएको छ सम्झना अनि सन्देश कसकसको लागि राख्न चाहनुहुन्छ सरपदा हजुरको तर लागि धन्यवाद अनि फोन उठाउने दादाको लागि हजुर आइले भखर आउनु भएको निवेदकको लागि किन आउन जानुहुन्छ हुन्छ जमेली जी कार्यक्रम आउनु भएको खुसी लाग्यो आउँदै गर्न होला अहिले पनि छुटिन्छु नमस्कार मकनपुरबाट समे सङ्गठन हुनुहुन्थ्यो आफ्नो आफन्त निष्ठ मित्रलाई सम्झना सन्देश पाडेर विदा भइसक्नु भएको छ हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइपुगेका छौं भोलि फेरि कार्यक्रम अर्पण शुभ साहजको एउटा नवीनतम श्रृङ्खलामा तपाईँ हाम्रो भेट हुने नै छ यति बेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार इन्टरनेट अनलाइनको डब्लु डब्लू गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साँझके वर्षालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फोन गर्ने साथीहरू हुनुहुन्थ्यो भण्डाराबाट ऋषि अधिकारी कोराकबाट स्मृति तामाङ मकनपुरबाट विशाल लामा पदमपुरबाट सर अधिकारी कोराकबाट अशोक लामा कोराकबाट समी तामाङ काठमाडौँबाट राचन मोक्तान मकनपुरको साथी हुनुहुन्थ्यो मकनपुरबाट निमेश सिङ मकनपुरबाट चमेल स्याङतान फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै यतिजेलसम्म रेडियो अर्पण सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै यतिसम्म श्रोता माझ बनाउन साथ दिने प्राविधिक मित्रका लागि विष्णुजी प्रति निकै नै आभारी छ भन्दै तपाईँकै लोकभाका सहाय यात्री मधिवास मगर पनि पशुपति सम्भागको सुमधुर आवाजमा सोधिएको लोकभाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै आजको कार्यक्रम नमस्कार